दासढुङ्गा हत्याकाण्ड दुई हजार पचास जेठ तीन गते पार्टीको काम सकेर म कलङ्की प्यानी ट्याङ्कीको केही तल रहेको मेरो डेरामा बसिरहेको थिएँ बागबजारस्थित पार्टी कार्यालयबाट फोन आयो मुगली नारायणगढ खण्डको दासढुङ्गा भन्ने ठाउँमा महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित चढ्नु भएको जीप खोलामा खस्यो भन्ने खबर पाएँ यो समाचारले मलाई स्त बनायो एकैचोटि छाँगाबाट खसे जस्तो भएँ त्यसको केही समयपछि सिपी मैनाली मलाई लिन मेरो डेरामा आउनुभयो एकैछिनमा हामी पार्टी कार्यालयमा पुग्यौँ एकपछि अर्को गर्दै केही बेरमै पार्टी अध्यक्ष मनमोहन अधिकारी लगायत हामी सबै भेला भयौँ केही नेताहरू अरू साथीहरूलाई लिएर घटनास्थल जाने कुरा भयो केशव बडाल लगायत केही साथीहरू हिँडिहाल्नु भयो हामीलाई केन्द्रमा बसेर संयोजन गर्ने जिम्मा दिइयो हामी तत्कालै प्रधानमन्त्री गिरिजाप्रसाद कोइरेलालाई भेट्न बालुवाटार गऱ्यौँ प्रधानमन्त्रीले भन्नुभयो गाडी खोलामा खसेको घटनाको खबर मैले पनि पाएँ तर सबै खबर आइसकेको छैन प्रहरी प्रशासनलाई त्यसतर्फ लाग्न निर्देशन दिएको छु यो खबर बिजुलीको करेन्टसँगै देशका कुना कुना र विदेशसम्म पुग्यो गाडी खोलामा खसेर हराउनु र नेताहरूका बारेमा केही पत्ता नलाग्नुले हामीलाई झनचिन्तित बनाइरहेको थियो त्यो रात निकै तनावपूर्ण रह्यो मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग भएको अन्तिम भेटसम्मका घटना मेरो मनमा फ्लेमको रिल जस्तै गरेको हुन थाले मेरो मनमा अनेकौँ तर्कना आउन थाले पाँचौँ महाधिवेशनबाट जनताको बहुदलीय जनवादको कार्यक्रम पारित भएको र पार्टीको महासचिवमा मदन भण्डारी निर्वाचित भएकाले उहाँको राष्ट्रिय छवि निकै माथि पुगेको थियो अन्तर्राष्ट्रिय स्तरमा वहाको विषयमा चर्चा हुन थालेको थियो त्यसवखत काठमाडौँ स्थित अमेरिकी राजदूत जुलिया च्याङ ब्लकले अमेरिका भ्रमणका लागि निकै प्रयत्न गरेकी थिइन् उनले म विशेष कार्यक्रम बनाउँछु तपाईँको एकजना सहयोगी लिएर अमेरिका भ्रमण जाउँ भनेर धेरै पटक आग्रह गर्दा मदन भण्डारीले म नेपाली जनताको सेवामा लागेको छु भनेर टार्नु भयो चिनको पार्टीले मदन भण्डारीको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रतिनिधिमण्डललाई चीन भ्रमणका लागि निमन्त्रणा गरेको थियो मदन भण्डारीको नेतृत्वमा माधव नेपाल लगायत दसजना साथी चीन भ्रमणमा जानुभएको थियो त्यसबेला उत्तर कोरियाले चीन भ्रमण लगत्तै उत्तर कोरिया भ्रमणका लागि आग्रह गरेको थियो मदन भण्डारीले बुद्धिजीवीहरूसँग सल्लाह गर्दा उहाँहरूले चिनको भ्रमण लगत्तै उत्तर कोरियाको भ्रमण नगर्नुहोस् यसले चीन भ्रमणको महत्त्वलाई कम पार्छ बरु उत्तर कोरिया अर्कोपटक जानु राम्रो हुन्छ भनेर सल्लाह दिएछन् उहाँ चिन भ्रमण सकेर नेपाल फर्किनु भयो चिनबाटै उत्तर कोरियाको भ्रमणमा गएको भए उहाँ त्यसबेला उतैतिर हुनुहुन्थ्यो जेठ तिन गतिको दासटुङका घटना हुँदैन थियो कि अर्को कुरा मदन भण्डारीको व्यस्तताले गर्दा उहाँले मलाई एकपटक भन्नुभएको थियो चितवनमा हाम्रा महिला कमरेडहरूले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा मेरो प्रतिनिधित्व गरेर तपाईँ जानुहोस् कार्यपत्र बनाउनुहोस् म सहयोग गरौँला पछि घटनाक्रम अर्कै तबरले अघि बढ्यो मदन भण्डारी आफै त्यो कार्यक्रममा भाग लिन जानुहुने भयो यदि चितवनको कार्यक्रममा म गएको भए त्यो घटना हुँदैन थियो कि यी सबै त मेरो मनमा आएका तरंग हुन् घटना त भइ सक्यो <laughs> महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवरात आश्रित जेठ तीन गते कास्की जिल्ला पार्टी सम्मेलनमा भाग लिएर भोलिपल्ट चितवनमा हुने महिला प्रशिक्षण कार्यक्रममा भाग लिन पोखराबाट दिउँसो तीन बजे नारायणगढका लागि हिँड्नु भएको थियो गाडी महासचिवले सधैँ चढ्ने बा अच नम्बरकै थियो चालक पनि सधैँ चलाउने अमर लामा नै थिए अन्दाजी साढे पाँच बजेतिर दासढुङ्गाबाट गाडी तल नदीमा खसेको थियो चितवनको दासढुङ्गामा भएको दुर्घटनाले एमाले पंक्ति लगायत सारा देश सोकाकुल भयो भोलिपल्ट देशका कुना कुनाबाट जे जस्तो साधन पाइन्छ त्यसैमा चढेर हजारौँ साथीहरू दासढुङ्गा पुगे खोलाबाट गाडी निकाल्न तथा नेताहरूलाई खोज्न अनेक प्रयत्न जारी थिए दुर्घटनाग्रस्त जीप पानीको भुमरीबाट निकालेपछि जीवराज आश्रितको लास जीपमै भेटियो भने मदन भण्डारीको लास भने जेठ पाँच गति दुर्घटनास्थलभन्दा झण्डै बत्तीस किलोमिटर दक्षिणमा गुन्जनगरको गाजीपुर भन्ने ठाउँमा भेटियो हेलिकप्टरबाट उहाँहरूको लास काठमाडौँ ल्याइयो उहाँहरूको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन दशरथ रङ्गशालामा विशेष मञ्च बनाएर राखियो श्रद्धाञ्जली दिन विदेशबाट हरकिशन सिंह सुर्जित लगायतका नेताहरू आउनुभएको थियो लाखौँ मानिसहरूले उहाँलाई अन्तिम श्रद्धाञ्जली दिए लाखौँ जनताको उपस्थितिमा पशुपति आर्यघाटमा विदाई गरियो नेपाली कम्युनिस्ट आन्दोलनका उदीयमान तारा मदन भण्डारी र कुशल सङ्गठक जीवराज आश्रितलाई अत्यन्तै भावमुद्रामा अन्तिम विदाई गरियो दासढुङ्गामा जीव दुर्घटना गराई दुई नेताको षड्यन्त्रपूर्वक हत्या गरियो यस घटनाका सम्बन्धमा तीनवटा छुट्टा छुट्टै आयोग गठन भए सरकारले दुर्घटनाकै भोलिपल्ट सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको एक सदस्यीय आयोग गठन गर्यो पार्टीका तर्फबाट पार्टीका स्थायी समिति सदस्य केपी ओलीको अध्यक्षतामा छानबिन आयोग गठन भयो त्यस्तै पद्मरत्न तुलाधरको अध्यक्षतामा अर्को जनस्तरीय आयोग गठन भयो तीनवटै आयोगले छानबिनको काम अघि बढाउने क्रममा सरकारी सूचना र संयन्त्रको प्रयोग गर्न पाएनन् अनिल आयोगले वास्तविकलाई विस्तृत रूपमा खोजी गर्नेतर्फ नलाग चालक अमर लामाले लापरवाही गरी उक्तजीव दुर्घटनाग्रस्त भई खोलामा खसेको र मदन भण्डारी तथा जीवराज आश्रितको दुःखद निधन भएको निष्कर्ष निकालेको थियो दुर्घटनाको अवस्था र सप्राप्तिको स्थिति हेर्दा जनताले सामान्य दुर्घटना हो भनेर स्वीकार गर्न सक्ने स्थिति नै थिएन त्यसैले जनताले यो आयोगको भनाइ पत्याएनन् डाक्टरहरूद्वारा भएको स पुनः परीक्षणको निष्कर्ष चालक अमर लामाको विसङ्गति र विरोधावास पूर्ण बनाए घटनास्थलमा देखापरेका भूस र बालुवाको थुप्राका रहस्यमय सङ्केतहरू गाडीको प्राविधिक जाँचको परिणाम मनोवैज्ञानिकहरूको राय दुर्घटनालाई नजिकबाट देख्नेहरूको भनाए र सरकारको उदासीनता तथा लापरवाही जस्ता पक्षले दुर्घटनालाई अझै रहस्यमय र जटिल बनाएका थिए पार्टीले अनिल आयोगले पेस गरेको निष्कर्षलाई स्वीकार गरेन ओली आयोगले षड्यन्त्रलाई नङ्ग्याएर अपराधीलाई कटखरामा उभ्याउने दिशामा सरकारी संयन्त्र पूर्ण रूपमा उदासीन तथा निष्क्रिय रहेको र यसबाट सरकारको काम कारवाही तथा प्रवृत्तिलाई ठाकछोप र बडवादिने खालको देखिएको ठहर गरेको थियो पार्टीले ओली आयोगको प्रतिवेदनलाई स्वीकार गरि उक्त हत्याकाण्डको थप अनुसन्धानका निम्ति सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा सर्वपक्षीय आयोग गठन गर्ने माग गर्यो जनस्तरमा गठित तुलाधार आयोगले पनि दुर्घटना सामान्य नभएर षड्यन्त्रपूर्ण हत्याकाण्ड भएको निष्कर्ष निकालेको थियो सरकारले पार्टी र जनस्तरबाट गठित आयोगको निष्कर्षलाई व्यवस्था मात्र गरेन सर्वाङ्गीण अनुसन्धानका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा सर्वपक्षीय आयोग गठन गर्ने पार्टीको मागसमेत अस्वीकार गरेपछि पार्टीले आन्दोलन सुरु गर्यो आन्दोलनलाई सरकारले दमन गर्यो धेरै दबावपछि सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश त्रिलोक प्रताप राणाको अध्यक्षतामा हाम्रो पार्टीका एक र काङ्ग्रेसका तर्फबाट एक गरी तीन सदस्यीय न्यायिक जाँच आयोग गठन भयो उक्त आयोगले पनि दासढुङ्गाको रहस्यमय ढङ्गले हत्या गरिएको पक्षलाई सकेसम्म पङ्छाउने गरी, गरी निष्कर्ष निकाल्यो अमर लामाले पुनरावेदन अदालतमा पुनरावेदन पत्र चढाएकाले त्यो कुरा अदालतको विचाराधीन रहेको लापरवाहीपूर्ण तबले मोटर चलाएर निधन भएको हो वा होइन भने जाँचबुझको निष्कर्ष निकाल्ने आएको काम कर्तव्य र अधिकार क्षेत्रभित्र नपरेको उल्लेख गर्दै कुनै सुनियोजित षड्यन्त्र रहेको भन्ने कुरा हालसम्मको अनुसन्धानबाट प्रमाणित हुन नआएको भन्दै थप खोज र अनुसन्धानको आधार रहेको निष्कर्ष निकाल्यो हाम्रो नौ महिना सरकारका बेला केपी ओली गृहमन्त्री हुँदा पुनः अनुसन्धान गर्ने एउटा सेल बनाएको छु भन्नुहुन्थ्यो त्यसले के काम गर्यो अझै प्रकाशमा आउन सकेको छैन उक्त रहस्यमय हत्याकाण्डको एकमात्र जीवित साक्षी ड्राइभर अमर लामाको पनि रहस्यमय तरिकाले हत्या भएको छ वास्तवमा मदन भण्डारी र जीवराज आश्रितको हत्या अझै रहस्यमय बनेको छ दास हत्याकाण्ड गम्भीर प्रकृतिको राजनैतिक हत्याकाण्ड हो सन् उन्नाइस सय त्रिसठीमा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी को हत्याको कारण अझै प्रकाशमा आउन सकेको छैन यसै प्रकारले मदन भण्डारी र जीवराज आश्रितको हत्याको रहस्य अझै भविष्यको गर्भमै लुकेको छ यो एउटा सुनियोजित षड्यन्त्र एकदिन निश्चय नै खुल्नेछ भन्ने हामीले आशा लिएका छौँ मेरो जीवनमा ज्यादै दुखित पार्ने एउटा घटना मदन भण्डारीको हत्या थियो धेरै समयपछि नेपालको कम्युनिस्ट आन्दोलनले एउटा होनहार नेता जन्माएको थियो पाँचौँ महाधिवेशनपछि मदन भण्डारी नेपालको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टीको नेताका रूपमा स्थापित हुनुभएको थियो भूमिगत जीवनबाट खुल्ला भएको तिन चार वर्षकै छोटो अवधिमा देशभित्र र बाहिर उहाँको प्रतिष्ठा निकै बढेको थियो उहाँमा भाषण गर्ने कला अत्यन्तै राम्रो थियो मानिसहरू भाषण गर्नु त मदन भण्डारीको जस्तो भन्थे उहाँको भाषण सुन्न टाडा टाढाबाट मानिसहरू आउँथे उहाँको कलम पनि त्यस्तै प्रखर थियो एकपटक राष्ट्रिय सभाका सांसद काङ्ग्रेसका नेता वासु प्रतिनिधि सभामा भेट्दा मैले दायिकता भनेर सोधेको थिएँ उहाँ मदन भण्डारीको भाषण सुन्न आएको भन्नुहुन्थ्यो उमेरका हिसाबले मदन भण्डारी अरू बिस तिस वर्ष सहजै काम गर्न सक्नुहुन्थ्यो भविष्यमा के हुन्थ्यो भन्न सकिन्न तैपनि मदन भण्डारी बाँचेको भए नेकपा एमाले र नेपालको वामपन्थी आन्दोलनले एउटा उचाइ लिन सक्थ्यो नेपालको वाम आन्दोलनले एउटा जाजल्यमान नक्षत्र गुमायो यो नेपालको कम्युनिस्ट आन्दोलन र देशका लागि अपूरणीय क्षति थियो